निको पार्न गरीबी घाउ विदेश न गई आमा आमाऊ विदेश न गई ह निको पार्न गरीबीको घाउ विदेश नगई हुन्न छोडेर आफ्ना आमा बाउ विदेश न गई हुन्न पसिनाले उचित मूल्य नपाउँदा आफ्नै देशमा पसिनाले उचित मूल्य नपाउँदा आफ्नै देशमा तोकी आफ्नै जीवको भाउ विदेश नगई हुन्न तोकी आफ्नै जीवको भाउ विदेशई हुन्न पसिनाले उचित मूल्य नपाउँदा आफ्नै देशमा तोकी आफ्नै जीवको भाउ विदेश नगई हुन्न हो यस्तै हुन्छ र त नेपाली कैयौं युवाहरू रहरले भन्दा पनि कहरले साक्षीमा पारी रोजगारीको पुकी पुगिराखेका छन् यो चोटिलो पोटिलो मुक्तक हो रोज्जा मुक्तकार सन्तोष अमगाईको। सन्तोषजीका चोटिला पोटिला मुक्त घरबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौं यो चिसो चिसो अनि छिपिन्दो छिपिन्दो रातमा कार्यक्रम बिम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्त किला मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु मेरा हरेक गीतहरुमा लेख्ने गर्छु हसो खुशी मेरो जिंदगीको सहा तिमी भित्रै देख्ने गर्छु हसेकी छु बेहु सीमा पनि बाँचेकी छु तिम्रै नाम जपी नदुख होस् भो पुरानो घाउ तिम्रै मायाको रप्ले सिक्ने गर्छु तिम्रै मायाको रप्ले सिक्ने गर्छु मुक्तकमा सुमधुर गीत संगीतको फ्युजन विगत डेढ़ दशकदे रेडियो नेपाल मुक्त किलो तरंग कार्यक्रम प्रतिबिंब निको पार्न गरीबीको घाउ विदेश नगई हुन्न छोडेर आफ्ना आमा बााउ विदेश नगई हुन्न पसिनाले उचित मूल्य नपाउँदा आफ्नै देशमा तोकी आफ्नै जीवको भाउ विदेश नगई हुन्न तोकी आफ्नै जीवको भाउ विदेश नगई हुन्न यो देशको बेरोजगारी समस्या चारपति मुक्तकमा लेख्न माहिर हुनुहुन्छ सन्तोष अमघाई उहाँको घरदेशको रस्ती बस्ती गोर्खा नाम्जुङ हो अहिले गोर्खादेखि नै कार्यक्रम बिम्ब प्रतिविम्बमा बोल्न भनेर मुख मिठ आउनु भएको छुक्त सन्तोष अमगाई यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा हुनुहुन्छ सन्तोषजी मुक्त किलो स्वागत गरे मैले यहाँलाई धेरै धेरै धन्यवाद सर साथी मुक्तको विकास र विस्तारमा टेवा पुर्याउने उद्देश्यका साथ धेरै पहिलेदेखि रेडियो नेपालबाट प्रसारण हुँदै आएको चर्चित कार्यक्रम बिम्ब प्रतिविम्ब सुनेर बसिरहनुभएका सम्पूर्ण मुक्त किलो म सन्तोष अमगाईको हार्दिक नमस्कार गोर्खा नामजुङ है यहाँको थाहा विदेश पनि हुनुहुन्छ हजुर म कोरियामा थिएँ सर त्यही भएर त निको पार्न गरिबीको घाउ विदेश नगई हुन्न छोडेर आफ्ना आमा बाउ विदेश नगई हुन्न पसिनाले उचित मूल्य नपाउँदा आफ्नै देशमा तोकि आफ्नै जीवको भाउ विदेश नगई हुन्न यही भएर जानुभएको बन्नु पर्दा अर्थहीन सोच्न बाध्य भएको छु बन्नु पर्दा अर्थहीन सोच्न बाध्य भएको छु खटनु परेर रात दिन सोच्न बाध्य भएको छु साहुको चाह अनुरूप चल्नु पर्दा परदेशमा साहुको चाह अनुरूप चल्नु पर्दा परदेशमा मान्छे हुँ या मेसिन सोच्न बाध्य भएको छु मान्छे हुन बाध्य भएको छु त्यहाँको यथार्थ यो कोरियाको पक्कै मेरो अनुभव है यो चाहिँ यथार्थ नै हो सर है हजुर कहिले दिनमा कहिले रातमा खटिराख्नु पर्छ त्यही भएरै लेखेको तपाईँको मुक्त पढ्दाखेरि नै त्यहाँको जिन्दगी कस्तो छ भन्ने सहजै अनुमान गर्न सकिन्छ क्या यी नै चार पङ्क्तिबाट मात्रै मुक्त लेख्न थाल्नु भएको त कति भयो धेरै हो सर म गोर्खादेखि नै लेख्नुहुन्थ्यो गोर्खा छोडे पछि जब मैले एसएलसी दिएँ गोर्खाबाट त्यसपछि म प्लस टू पढ्नलाई काठमाडौँ आएँ यसपछि लेख्न थालेको सर है पछि भनेपछि केविषय पढ्नुभयो काठमाडौँ आएर मैले कमर्स पढेको सर कमर्स पढ्नुभयो हजुर नामजुङमा कस्तो थियो स्कुल स्कुल राम्रै छ सर ग्रामीण भ्याग हो हामी त सामान्य परिवारको मान्छे स्कुलमा जेस् शिक्षकहरूले पनि मेहनत गरेरै पढाउनु हुन्छ र हामी विद्यार्थीहरू पनि एकदम राम्रोसँग पढेर आइयो दुःख कष्टतिखेर खासै त्यस्तो माहौल थिएन अहिले अहिले बरू हुन थालेको छ है केही समय पहिला मलाई पनि एकजना सरले तिमी स्कुलमा आउनुपर्छ प्रोग्राम गरौंला कुनै बेला भन्नुभएको थियो म त्यो दिन जानु पाइन अब केही समयपछि त्यहाँ प्रोग्राम राख्छु भन्दै हुनुहुन्थ्यो अब चाहिँ त्यो माहौल अलिकति माहौल सन्तोष दिा मुक्त पढ्दाखेरि परदेशी पीडा चाहिँ असाध्यै लेख्नु भएको छ नि अर्को मुक्तको बोल्नु है त बिहोर्नु पर्छ कि भने हानी परदेशिए पछि पर्छ कि भने हानी परदेशिए गर्दै नगरी देशमा लगानी परदेशिए कसरी बन्छ नयाँ नेपाल युवाहरूलाई सोध्नु छ हुन्जेल तागत हुन्जेल जवानी परदेशिए हुन्जेल तागत हुन्जेल जवानी परदेशिएपछि यहाँ त एउटा भाषण सुनेको थिएँ कि मैले पानी र जवानी यो नेपालमा रहे है ल अब तपाईँका मुक्तक केही पठाउनु भएको थियो उता प्रदेशमा हुँदाखेरि पनि बिम्ब प्रतिबिम्बलाई मुक्तक पठाइराख्नुहुन्थ्यो सन्जु विसन्जु सोध्नुहुन्थ्यो आज त स्टुडियोमै दोहोरो कुराकानी गर्न पाइएको छ मलाई पनि साह्रै खुसी लागेको छ नि धेरै धेरै धन्यवाद सर मैले बोलेको मुक्तक तपाईँको मुक्त बोल्ने शैली अलिक फरक छ त्यो दोहोऱ्याउनु त त्यो निको पार्न गरिबीको घाउ विदेश नगई हुन्न छोडेर आफ्ना आमा बाउ विदेश नगई हुन्न निको पार्न गरिबीको घाउ विदेश नगई हुन्न छोडेर आफ्ना आमा बाउ विदेश नगई हुन्न पसिनाले उचित मूल्य नपाउँदा आफ्नै देशमा निको पार्न गरीबीको घाउ विदेश नगई हुन्न छोडेर आफ्ना आमा बाउ विदेश नगई हुन्न पसिनाले उचित मूल्य नपाउँदा आफ्नै देशमा तोकी आफ्नै जीवको भाउ विदेश नगई हुन्न तोकी आफ्नै जिउको भाउ विदेश नगई हुन्न सुन्दै जाउँ मुख त सु बन्नु पर्दा अर्थहीन सोच्न बाध्य भएको छु खट्नु परे र रात दिन सोच्न बाध्य भएको छु बन्नु पर्दा अर्थहीन सोच्न बाध्य भएको छु खट्नु परे रात दिन सोच्न बाध्य भएको छु साहुको चाह अनुरूप चल्नु पर्दा परदेशमा साहुको चाह अनुरूप चल्नु पर्दा परदेशमा मान्छे हुँ या मेसिन सोच्न बाध्य भएको छु मान्छे हुन बाध्य भएको छु सुन्दै जाऊ सुन्दै जाऊ बिहोर्नु पर्छ कि भनी हानी पर्देशिएपछि गर्दै नगरी देशमा लगानी परदेशिए पछि पर्छ कि भने हानी परदेशिए गर्दै नगरी देशमा लगानी परदेशिए कसरी बन्छ नयाँ नेपाल युवालाई सोध्नु छ बिहोर्नु पर्छ कि भने हानी परदेशिए गर्दै नगरी देशमा लगानी परदेशिए कसरी बन्छ नयाँ नेपाल युवालाई सोध्नु छ हुन्जेल तागत हुन्जेल जवानी परदेशिए हुन्जेल तागत हुन्जेल जवानी परदेशिए सुन्दै जाऊ सु हजुर हस् जङ्गल भाषा घरबारी तिमी मुग्लान गएपछि रित्तै छनी भकारी तिमी मुग्लान गएपछि जङ्गल भाष घरबारी तिमी मुग्लान गएपछि रित्तै छन् भकारी तिमी मुग्लान गएपछि चिन्तित हुँदै फोनमार हुँदै भन्नुहुन्थ्यो आमा जङ्गल भाषा घरबारी तिमी मुग्लान गए पछि रित्तै छनी भकारी तिमी मुगलान गएपछि चिन्तित हुँदै फोन मार हुँदै भन्नुहुन्थ्यो आमा सहर पसिन बुहारी तिमी मुगलान गएपछि सहर पसिन बुहारी तिमी मुगलान गएपछि हजुर हजुर हस् म मुक्तकलाई नै जोड्छु यतिखेर हामीसँग जोसमा होस् भएसम्म केही हुन्न अनि दुवैको निर्णय ठोस भएसम्म केही हुन्न हामीसँग जोसमा होस् भएसम्म केही हुन्न अनि दुवैको निर्णय ठोस भएसम्म केही हुन्न चिन्ता मानिन् भन्ने डरले भनिदिए प्रियालाई हामीसँग जोसमा होस् भएसम्म केही हुन्न अनि दुवैको निर्णय ठोस भएसम्म केही हुन्न चिन्ता मान्लिन् भन्ने डरले भनिदिए प्रियलाई तिम्रो साथमा सन्तोष भएसम्म केही हुन्न तिम्रो साथमा सन्तोष भएसम्म केही हुन्न Oh, yeah, yeah. a mm -hmm. प्रयसीका यादहरू कुरिएको मुटु एकान्तमा आज यहाँ फुकाएर हेरे यसरी हेर्नुभयो नारायण गोपालले आफ्नो सुमधुर गलाबाट हेर्नुभयो गीत र संगीतमा दिव्य खालिङले हेर्नुभयो र मुक्तकमा सन्तोष अङ्वाईजीले पनि हेर्नुभयो है हामीसँग जोशमा होस् भएसम्म केही हुन्न अनि दुवैको निर्णय ठोस भएसम्म केही हुन्न चिन्ता मान्लिन् भन्ने डरले भनिदिए प्रियालाई तिम्रो साथमा सन्तोष भएसम्म केही हुन्न हो त तिम्रै साथमा सन्तोष भएसम्म केही हुन्न बाजा बजाउनु पारिन्छ सन्तोषजीले मुक्त चाहिँ यस्ता <laughs> दामी लेख्नुहुन्छ <लेखनूंसा। केसा? laughs> जे जे भए पनि पर्दा पछाडि नै हुन्छ तपाईँ कुन भाइ हो कति भाइ तपाईँहरू चार भाइको कान्छु दिदी बहिनी कान्छाको बाजा बजाउनु मात्रै बाँकी हो ले यसैपालि बजाइदिए भन्नुहोस् है हजुर म अझै दुई महिना साढे दुई महिना अझै रहन्छु सर पनि पाँच वर्ष एक कार्यकाल सकेर आएको हुनाले चाहिँ अब जाने नजाने पनि सोचिरहेको छु फर्किएँ भने साढे दुई महिना पछि होला सायद लगनकै बेला भए छ क्यारे अहिले हजुर त्यही भएर पनि कुरा अलि बढी नै आइरहेको छ भेटघाट आफन्त भेटघाट त्यस्तै छ एक दुई ठाउँमा गएको चाहिँ छैन खासमा गएको चाहिँ छैन तर त्यस्तो जाउँ हेरौँ भन्ने कुरो चाहिँ आइरहन्छ है दिन प्रतिदिन त्यो अलिकति बढ्दो छ त्यसो त फेसबुकको हिरो हुँदै हो नि त सन्तोष भारी त्यस्तो <laughs> होइन सर ठिकै जे सन्तुष्ट नै छु मैले कलम चलाएर रेडियो नेपालमा आउन योग्य ठहरेँ त्यसमै म एकदम खुसी छु अरू त अरू आज सन्तोषित भेट हुँदाखेरि नौलो लागेको छ मलाई तपाईँ उता प्रदेशबाट यहाँ काठमाडौँ झरेपछि दाई म आएको छु भनेर फोन गर्नुभएको थियो गोर्खा जानुभयो होइन घरएसी काम पहिला मिलाउनुहोस् के के छ सबै काम सकेपछि म त छँदैछु नि भेटौँला भने आएको थिएँ म हिजो बिसन्जो भएर सुतिरहेको थिएँ बिहान पनि बिसन्जो नै थिएँ म त जनताजानै छोडेर रेडियो आउँछु भनेर बसेको भनेर फोन गरेपछि म पनि हार्नै नसकेर आएको आज अफिस चाहिँ रेडियो चाहिँ यो स्टुडियोमा चाहिँ होइन मैले पनि अब हजुरसँग बाछा गरिसकेको छु है म आइतबार भनेर त्यो फिक्स भइसकेको थियो हाम्रो सन्डे चाहिँ त्यो लिउँ भनेर इन्टरभ्यू होइन त्यो भएको कारणले चाहिँ म आजको दिन चाहिँ म जानु पाइनँ अब यता बोलिसकेको छु तपाईँ त साथीको बिहामा जनताजान छोडेर अन्त आउनुभएको अरे नि त एकदमै जनता छोडेर पछि म तिन छक होइन चार छक खाएँ हजुर म जनता छोडेर अन्त छु अहिले साथी चाहिँ कहाँको साथी हजुर नुहाको त्यो साथी हो पहिल्यैदेखि नै हामी एघार बाह्रसँगै पढेको धेरै लामो समय भइसक्यो छाँसिएको उहाँ चाहिँ जापानमा हुँदै हुनुहुन्थ्यो अहिले त्यसपछि अस्ति मात्र फर्किनु अनि हिजो उता जाने प्लान रहेछ अनि हिजो बिहानै फोन गरेर आज जानुपर्छ भन्दै हुनुहुन्थ्यो अनि मैले सकिन मेरो बिहामा छाता ओडाउने बेहुलोको साथी तिमी नै हो सन्तोष भनेर भन्दा भन्दै उता नगर जन्त नगर अन्त हिँड्नुहुन्छ त होइन म अब बोलिसकेको यता नबोलेको बोलेको थिइनँ यदि भने म जान्थेँ पक्कै पनि है अब बो यता बोलिसके फेरि म एकचोटि जे बोलेँ त्यो पुरा गर्नुपर्छ भन्ने मानसिकताको वचनको मान पक्का हजुर मलाई चाहिँ त्यस्तो लाग्छ चा। नेता नै मिच्छन् नैतिकताको हर लाजै नमानी अझै हाँसिदिन्छन् गद गद लाजै नमानी नेता नै मिच्छन् नैतिकताको हत लाजै नमानी अझै हाँसिदिन्छन् गद गद लाजै नमानी नेपाल मात्रै एउटा त्यस्तो गणतान्त्रिक देश होला नेपाल मात्रै एउटा त्यस्तो गणतान्त्रिक देश होला जहाँ किनबेच गरिन्छन् सांसद लाजै नमानी जहाँ किनबेच गरिन्छ सांसद लाजै नमानी नै हो म भन्दा नै दुश्मनहरू माथि भएका छन् तिम्रा याद मानाबाट पाथी भएका छन् म भन्दानी दुश्मन मथी तिम्रा याद मानाबाट पाथी भैया जीवने बाछा तोड़ी तिमी टाड़ा गए पीछे म भन्दा नि दुश्मनहरू माथि भएका छन् तिम्रा याद मानाबाट पाथी भएका छन् सँगै जिउने बाछा तोडी तिमी टाडा गए पछि चुरोट अनि रक्सी मेरा साथी भएका छन् चुरोटनी सर पार्या होइन मुखले ठिक्क तिम्रै याद आउँछ मानेता पनि मनले दिक्क तिम्रै याद आउँछ पार्या होइन मुखले ठिक्क तिम्रै याद आउँछ मानेता पनि मनले दिक्क तिम्रै याद आउँछ बिर्स भन्दै एक्लो बनाए तिमी टाढा गए पनि बिर्स भन्दै एक्लो बनाई तिमी टाढा गए पनि जब हुन्छ हिक्क हिक्क तिम्रै याद आउँछ जब हुन्छ हिक्क हिक्क तिम्रै याद आउँछ तिम्रो त्यो हँसिलो मुहारको छ झलको जब जा आउँदा तिम्रो त्यो हँसिलो मुहारको छझल्पो जा जब आउँदा बिछोर खाकुर कल्पिन थल्छन् बिछोड खाकुर कल्पिन थल्छन् त सुबिल चित्ता बुझाउँदा तिम्रो त सुबिल चित्ता बुझाउँदा सजाया मैले भोग विश्वास सजाया मैं भोग् ना पड़ा विश्वास करना पाया था मोटु मरा न्ताली मुटु मरा ज्ञाले मेरो त्यो पपित प्यार को कल्पना जब गर्दा मेरो त्यो पपित प्यार तिम्रो त्यो हँसिलो मुहारको झझलको जवा आउँदा बिछोडको कुरा कल्पिन थाल्छन् तिम्रो तस्विरले चित्त बुझाउँदा ओहो दीपक खरेले सारे मिठो गला दिनुभएको छ समुजित बासकोटाले संगीत भर्नुभएको हो सन्तोषजीको जिन्दगी त ठ्याक्कै मिल्दो रहेछ नि यो गीत त तिम्रो त्यो हँसिलो मुहारको झझलको जब आउँदा बिछोडका कुरा कल्पिना थाल्छन् तिम्रो तस्विरले चित्त बुझाउँदा मुक्तक सुनाउँदै जाँदाखेरि कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन पनि आउने हो गीत सुन्दै मुक्त सुन्दै जाऊ सिओ देखा सरकार झुल बनाइदेखि सिओ देखा सरकार झुल देखा सक्छस भने दुर्गम भेगमा स्कूल बनाइदेखा नेपाललाई स्विजरल्याण्ड बनाउनु अगाडि सिओ बनाइदेखा सरकार झुल बनाइदेखा सक्स भने दुर्गम भेगमा स्कूल बनाइदेखा नेपाललाई स्विजरल्याण्ड बनाउनु अगाडि तुइन हटाई त्या झोलुङ्गे पुल देखा तुई नटाई त्यहाँ झोलुङ्गे पुल बनाइदेखा विकास निर्माणको आग्रह पनि त मुक्तबाट यसरी गर्न सकिँदो रहेछ मुक्त चाहिँ हजुर मुक्तक सर मैले त्यो नम्बर लगाएको छैन है जहाँसम्म मलाई लाग्छ तिन चार सय पुग्यो होला राम्रो निकै संगठित हुनुहुन्छ नि है मुक्त लेख्नको लागि त हजुर एकदमै कोरियामा साहित्यिक माहौल एकदम राम्रो छ उल्लासपूर्ण वातावरण लेख्ने खगेन्द्र पराजुली गङ्गा पौडेल सुब्बा हुनुहुन्छ साँच्चै मुक्त लेख्नुहुन्छ ओझेलमा पार्ने छानो बनिदिन्छु तिमीलाई ठुलो बनाइ आफू सानो बनिदिन्छु तिम्रो कुकरमा ओझेलमा पार्ने छानो बनिदिन्छु तिमीलाई ठुलो बनाइ आफू सानो बनिदिन्छु मलाई रुवाई तिमीलाई खुसी मिल्छ यदि भने मलाई रुहाई तिमीलाई खुसी मिल्छ यदि भने खुकुरी बन्दै जानु तिमी म चानो बनिदिन्छु खुकुरी बन्दै जानु तिमी म चानो बनिदिन्छु तेही छोड़ी हिड़े मां तेह छोड़ी हिड़े मां मिलाए देखेरा आखा ते छोड़ी हिड़े मां बात सुनसान बात सुनसान भूल बिलाएरा गई झुन बिलाएर गई सके बिस्तर हिड़े को कोही साथ मा तिमीलाई तिमीलाई देखेर आखा तिमीलाई देखेर आँखा त्यही छोरी हिँडेमा त्यही छोरी हिँडेमा त्यही छोरी हिँडेमा यसै आफ्नो आँखा सर्लगै छोडेर हिँड्नु भएको छ उदित नारायण झाले सुमधुर गलामा छोडेर हिँड्नु भएको छ नातिकाजीले संगीत भर्नुभएको कृष्ण प्रसाद पराजुलीले पनि साह्रै मिठो गीत लेख्नु भएको छ तिमीलाई देखेर आँखा त्यही छोडी हिँडे त्यही छोडी हिँडे त्यही छोडी हिँडे सन्तोषको जीवनमा यस्तो केही मुक्त सुन्दै जाऊ पैले झ मया पीरती नभेटक् पठाइक सब संपत्ति नभेट न पहिले झै माया पिरति नभेटिन सक्छ पठाएको सब सम्पत्ति नभेटिन सक्छ भेलैमा सचेत हुन सकेनौ भने परदेशी पहिले झैँ माया पिरती नभेटिन सक्छ पठाएको सब सम्पत्ति नभेटिन सक्छ भेलैमा सचेत हुन सकेनौ भने परदेशी फर्किँदा घरमा श्रीमती नभेटिन सक्छ फर्किँदा घरमा श्रीमती नभेटिन सक्छ र त कथै लेख्नुभएको छ चार पङ्क्तिमा यति लामो कथा भन्न मिल्दो रहेछ नि त मुक्तकमा है एकदमै अरू के के लेख्नुहुन्छ मुक्तक अतिरिक्त गजल मुक्तक गजल र गीत पनि लेख्छु सर गीत रेकर्ड गरेको भए त यहीँ बजाउन मिल्छ नि जसका मुक्त उसैका गीत भनेर बजाउँदा कति मजा आउँथ्यो सोचेको नि हो तर सोच्दैछु ला ला सुने ला दिन, दिन आउला औकात भलास हमी मात भाड़ी बनला भन्ला न भरीस हमी मथि घात भन्ला कि मैं विदेशी केटी समाजले देखाएरै छाडिस औकात भन्ला कि नभन्ला गरी सामी माथि घात भन्ला कि नभन्ला मैले विदेशी केटी भित्र समाजले कुन हो नि उसको जात भन्ला कि नभन्ला कुन हो नि उसको जात भन्ला कि नभन्ला सु अधुरो हो मनको रहर तिम्रै कारणले सोचे जस्तो भएन घर तिम्रै कारणले अधुरो भो मनका रहर तिम्रै कारणले सोचे जस्तो भएन घर तिम्रै कारणले बुद्ध बन्छु भने अगी बढेको मान्छे म बुद्ध बन्छु भने अघि बढेको मान्छे म बन्न पुगे आज हिटलर तिम्रै कारणले बन्न पुगे आज हिटलर तिम्रै कारणले एउटा मुक्त यो चाहिँ सामाजिक विकृति रजस्वलाई हुँदा गोठमा सुत्न पठाइन्छ कहिलेसम्म वृद्धालाई बोक्सीको आरोप लगाइन्छ कहिलेसम्म रजस्वला हुँदा गोठमा सुत्न पठान्छ कहिलेसम्म वृद्धालाई बोक्सीको आरोप लगाइन्छ कहिलेसम्म आधुनिक यो समाजलाई सोध्न मन छ एउटा प्रश्न रजस्वला हुँदा <नुँँँ> गोठमा सुत्न पठाइन्छ कहिलेसम्म वृद्धलाई बोक्सीको आरोप लगाइन्छ कहिलेसम्म आधुनिक यो समाजलाई सोध्न मन छ एउटा प्रश्न दाइजोकै न्युमा जिउँदो चेली चलाइन्छ कहिलेसम्म दाइजोकै न्युमा जिउदो चेली चलाइन्छ कहिलेसम्म समाजको विकृति विसङ्गति मुक्त लेख्नु पर्छ हस् यो पनि हेरिसक्नु छैन जतातै हल्ली खल्ली हेरिसक्नु छैन चुवक होस् या त गल्ली हेरिसक्नु छैन जतातै हल्ली खल्ली हेरिसक्नु छैन बाहु मुगलान हुँदा आमा पहिलो हिँडेपछि सोख होस् गल्ली त गल्ली हेरिसक्नु छैन जताततै हल्ली खल्ली हेरिसक्नु छैन बाउ मुगलान हुँदा आमा पहिलो हिँडेपछि बालबच्चाको बिचल्ली हेरिसक्नु छैन बालबच्चाको बिचल्ली हेरिसक्नु कुर्ची हिँडा हिँसी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 आफ्ना मुक्त किलो तरंगमा कार्यक्रम बिम्ब प्रतिवि राख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा गोर्खाली मुक्तकार हुनुहुन्छ सन्तोष अमगाईजी उहाँ निकै चोटिला पोटिला र वानकीला मुक्तक लेख्नुहुन्छ उहाँको एउटा मुक्त केशरी सहभा बोलु खोला देखाइदेऊ मुन देखाइ राख्नु पर्दैन खोला देखाइदेऊ मुहान देखाइ राख्नु पर्दैन ओछ्यान भएपछि सिरान देखाइ राख्नु पर्दैन खोला देखाइदेऊ मुहान देखाइ राख्नु पर्दैन ओछ्यान भएपछि सिरान देखाइ राख्नु पर्दैन म त पराएकी भइसके बस यति भन्दै पुग्छ श्रीमान अनि सन्तान देखाइ राख्नु पर्दैन श्रीमान अनि सन्तान देखाइ राख्नु पर्दैन सन्तोष अम्गाई यस्तै चोटिला पोटिला मुक्तक लेख्नुहुन्छ सन्तोषजी फेरि मुक्तकलाई क्रमशः जोड्दै जाऊ धुनलाई पनि जोड्दै जाऊ है हजुर हस् म एउटा मुक्तक जोड्न चाहन्छु सर जनताले दिएका भोट सबै भुलाउने अनि हिजो गरेका अठोट सबै भुलाउने जनताले दिएका भोट सबै भुलाउने अनि हिजो गरेका अठवट सबै भुलाउने राजधानीको कति धेरै सामर्थ्य रहेछ या राजधानीको कति धेरै सामर्थ्य रहेछ यार रुकुम रोल्पा जाँझरकोट सबै भुलाउने रुकुम रोल्पा जाँझरकोट सबै भुलाउने मुक्तक लेखनको विषय यही हुन्छ भने त केही भएन नि होइन विभिन्न भागका परिवेशका मुक्तकहरू लेखिराख्नु भएको छ फेरि क्रमशः मुक्त सुन्दै जाऊ दैलो पोत्न भित्ता टाल्न सक्छौ भने बिहे गर्छु घाँस काट्न गोबर फाल्न सक्छौ भने बिहे गर्छु दैलो पोत्न भित्ता टाल्न सक्छौ भने बिहे गर्छु घाँस काट्न गोबर फाल्न सक्छौ भने बिहे गर्छु मलाई संसार देखाउने घरमा बुढाबाआमा छन् मलाई संसार देखाउने घरमा बुढा बाआमा छन् सम्मान पूर्वक तिमीले पाल्न सक्षमले बामा पनि सँगै बसेर सुनिन्छ होला नि होइन दैलो पोत भित्ता टाल्न सक्छौ भने बिहे गर्छु घाँस काट्न गोबर फाल्न सक्छ दैलो पोत्न भित्ता टाल्न सक्छ भने बिहे गर्छु घाँस काट्न गोबर फाल्न सक्छौ भने बिहे गर्छु मलाई संसार देखाउने घरमा बुढा बामा छन् हो मलाई संसार देखाउने घरमा बुढा बाआमा छन् सम्मान तिमीले पाल्न सक्ष भने बिहे गर्छु सम्मान तिमीले पाल्न सक् बिहे गर्छु त हजुर हस् आकाश अनि भुइँमा फरक छैन नभन फलाम अनि रुइमा फरक छैन नभन आकाश अनि भुइँमा फरक छैन नभन फलाम अनि रोइमा फरक छैन नभन तिमी सहर साउनी म गाउँको गोठालो तिमी सहर साउनी म गाउँको गोठालो त्यसैले हामी दुईमा फरक छैन नभन त्यसैले हामी दुईमा फरक छैन नभनैले kinera maya kinina manai le na roje maya laina manai le na roje maya laina kasam khaina rajai bacha garina kasam khaina भरे भरी भरिना मना पार्थि संसारै संसार सानो मरेरा भरी न मना पाथी मसार अट सानो छी अविरल बगने खोली हो बाथुम जेल दुदिन को लिठो बोली होगने माया खोली हो बा दुदिन को लीठो बोली हो धान कि मया कि धनले किनेर माया किनिन्न त्यस्तै लाग्छ हामीलाई पनि रामकृष्ण ढकालजीले सारे मिठो घला दिनुभएको छ बीबी अनुरागीजीले संगीत भर्नुभएको हो सागर उदासजीले पनि साह्रै मिठो गीत लेख्नुभएको छ आजको मुक्तकिलो वसाइका सबै गीतको रोजाई सन्तोष अमगाईजीले नै गर्नुभएको हो उहाँको मुक्तकको भाव वरिपरिका गीतहरू खोज्न चाहिँ मैले पनि छेउछाउबाट सघाएँ होला मुक्तक लेखनका विषय यही हुन्छ भन्ने केही रहन्छ सन्तोषजीका मुक्तक सुन्दाखेरि विभिन्न भाव र परिवेशका मुक्तकहरू सुना हजुर सुसार भन्दा पनि मैले सोचिरहेको छु तर अझै अझै उत्कृष्ट मुक्तक लेख्न सकेँ भने झनै राम्रो होला भनेर त्यता पनि लागि परेको छु यति धेरै मुक्तक लेखिसकियो पुस्तक आकार दिन चाहिँ पर्छ भन्ने लागिरहेछ ढिलो साँडो मुक्तक सुन्दै जाऊ विश्वासकै लागि कसम खुवाई मूर्ति छुवाउनेहरू छन् टुरालाई बामा टोकुवा भनी रुवाउनेहरू छन् विश्वासकै लागि कसम खुवाई मूर्ति छुवाउनेहरू छन् टुरालाई बामा टोकुवा भनी रुआउनेहरू छन् कसरी विकसित छ भन्न सक्छु म यो समाजलाई हो कसरी विकसित छ भन्न सक्छु म यो समाजलाई जहाँ तबोक्सी होस् भन्दै मलमूत्र खुवाउनेहरू छन् जहाँ तबोक्सी होस् भन्दै मलमूत्र खुवाउनेहरू छन् हराउनेछ इन्द्रा भोक तिमी साथमा भए धाउने छैन बजार तिमी साथमा भए हराउनेछ इन्द्रा भोक तिमी साथमा भए धाउने छैन बजार चोक तिमी साथमा भए मलाई खुसी पार्न सक्ने पार तिमी बाहेक केही छैन मलाई खुसी पार्न सक्ने तिमी बाहेक केही छैन र त खोज्दिन म तिमी साथमा भए र त खोज्दिन म तिमी साथमा भए सु हिँड्ने आँखा सुन्ने कान तिमी नै हौ प्यारी समस्याको समाधान तिमी नै हौ प्यारी हेर्ने आँखा सुन्ने कान तिमी नै हौ प्यारी समस्याको समाधान तिमी नै हो प्यारी मनको कुरा दिने मेरो पुकार दिने मनको कुरा दिने मेरो पुकार दिने मेरा लागि त भगवान तिमी नै हो प्यारी मेरा लागि त भगवानी ई छैता आज मेरो तिमी नै बिहानी जिन्दगी यो नौलो सुनौलो कहानी यो सुनौलो कहानीमा युगल गला दिनुभएको छ स्वरूप राज आचार्य र रा श्री असी च्यामजोङले सुरेश अधिकारीजीले पनि साह्रै मिठो संगीत भर्नुभएको छ सन्तोषजीको रोजाइमा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं आफै बोक्सी आफै धामी बनेर कहाँ हुन्छ दुश्मनको लागि नामी बनेर कहाँ हुन्छ आफै बोक्सी आफै धामी बनेर कहाँ हुन्छ दुश्मनको लागि नामी बनेर कहाँ हुन्छ देशको सेवा गर्छु भने मन्त्री बन्यो नेताजी हो देश को सेवा करी बनौ नेताजी अब विदेशी गुलामी बनेर कह अब विदेशी को गुलामी बनेर कहाँ सुन ही छाड़ो बोलचाल समझिदा मन रुंच बनाएर गय बिहाल समझिदा मन रुन्छ। हुनै छाड्यो बोलसाल सम्झिदा मन रुन्छ बनाएर गयो बेहाल सम्झिदा मन रुन्छ केही गरी देखाउने थिए हैसियतले साथ दिएन केही गरी देखाउने थिसियतले साथ दिएन तिम्रो महल मेरो त्रिपाल सम्झिदा रुन्छ तिम्रो महल मेरो तिरपाल सम्झिदा मन रुन्छ वा वा सुनौ मुक्त सुनौ हजुर कानुन भन्दा व्यक्ति ठुलो कहिलेसम्म सरकार अक्ति याको आँखामा फुलो कहिलेसम्म सरकार कानुन भन्दा व्यक्ति ठुलो कहिलेसम्म सरकार अक्ति यार्को आँखामा फुलो कहिलेसम्म सरकार गरीब यो देशमा यसै त यस्तो फितलो छ कानून गरीब यो देशमा यसै त यस्तो फितलो छ कानून अझै अझै कार्यान्वयन खोकुलो कहिलेसम्म सरकार अझै कार्यान्वयन खोकुलो कहिलेसम्म सरकार हस् घरमा होस् या त अन्त केटी गर्छन् जान मन छ भन्दै जन्त केटीकै कुरा गर्छन् घरमा होस् या त अन्त केटीकै कुरा गर्छन् जान मन छ भन्दै जन्त केटीकै कुरा गर्छन् बिहे गर्न योग्य उमेर भएरै पो हो कि घरमा होस् या त अन्त केटीकै कुरा के गर्छन् जान मन छ भन्दै जनता केटीकै कुरा के गर्छन् बिहे गर्न योग्य उमेर भएरै पो हो कि भेट्यो कि त आफन्त केटीकै कुरा के गर्छन् भेट्यो कि त आफन्त केटीकै कुरा के गर्छन् एकला जस्तो छ है हजुर पक्कै कान्छाले बाजा बाजाउने भयो त्यो अवस्था आयो भने हजुरलाई सन्तोषजी अब रहरले होइन कहरले रोजगारीको सिलसिलामा उता कोरियातिर पुग्नु भएको थियो तपाईँहरू जस्ता हजारौं युवाहरू त्यहाँ पुग्नु भएको छ र एउटा लेखकीय मन थियो र उस्तै उस्तै मनहरू संगठित भएर पनि सृजनशील काममा जुटिराख्नु भएको छ खटिराख्नु भएको छ हामी घरदेशमा बसेर पनि तपाईँहरूले गरेका सुकर्महरू हेर्दाखेरि देख्न पाउँदाखेरि हामीलाई पनि असाध्यै खुशी लाग्छ हर्ष लाग्छ आज घरदेश परदेश जतासुकै मुक्तकार सन्तोष अमगाईलाई सुनेर बस्ने रेडियो नेपालका श्रोताहरू हुनुहुन्छ तपाईँका पनि फ्यानहरू हुनुहुन्छ विदा माग्ने बेलामा एउटा स्वदेशी भावना त जोड्नु छँदैछ त्योभन्दा अगाडि घरदेश परदेशका आफ्ना आफन्तहरूलाई अथवा उता कुरा चलिरहेको ठाउँमा पनि केटो त दामी मुक्तकले दोर्छ भन्ने त पर्यो पक्कै पनि बिम्ब प्रतिविम्ब सुनेपछि देरे देरे के भन्नु छ सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद सर हजुरको कारणले गर्दा पनि आज एउटा चर्चित कार्यक्रममा आफ्ना मुक्तक सुनाउन र मुक्तकीलाई कुराकानी गर्न योग्य ठहरिएँ म उपस्थिति जनाउन पाएँ यसका निमित्त फेरी पनि धेरै धेरै धन्यवाद र मेरा सम्पूर्ण श्रोता पाठक यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद उहाँहरूकै कारणले गर्दा तपाईँहरूकै कारणले गर्दा आज म रेडियो नेपालले लामो समयदेखि प्रसारण गर्दै आएको कार्यक्रम बिम्ब प्रतिविम्बमा आफ्ना मुक्तक सुनाउन योग्य ठहरिएको छु यहाँहरूको यस्तै साथ यस्तै सुझाव सल्लाह र प्रतिक्रियाले गर्दा नै आज यो ठाउँमा आएको छु आउन पाएको छु यहाँहरूप्रति आभार प्रकट गर्न चाहन्छु र जति पनि मलाई चिन्ने हुनुहुन्छ यहाँहरू सम्पूर्णलाई कार्यक्रमबाट नै समग्रमा सबैलाई एकैसाथ सम्झन चाहन्छु र यो तपाईँहरूको यो साथ यो माया प्रतिको विश्वास जोगाउनका निमित्त म हरदम लागि पर्नेछु यति नै भन्न चाहे जी अब विदा माग्नुभन्दा अगाडि एउटा स्वदेशी भावना जोड्ने मुक्त पढाएको थिएँ तपाईँको सुनाउनुहोस् त हजुर हस् परिआय तरबार भाला नचाउन तयार हुन्छु दुश्मन सामु गोर्खे शक्ति जचाउन तयार हुन्छु परि आए तरबार भाला नचाउन तयार हुन्छु दुश्मन सामु गोर्खे शक्ति जँचाउन तयार हुन्छु इतिहास भोलि छिमेकी सीमा मिच्दै आउँछ भने परिआए तरबार भाला नचाउन तयार हुन्छु दुश्मन सामु गोर्खे शक्ति जचाउन तयार हुन्छु इतिहास भोलि छिमेकी सीमा मिच्दै आउँछ या। भने ज्यानकै बाजी राखी देश बचाउन तयार हुन्छु ज्यानकै बाजी राखी देश बचाउन तयार हुन्छ बलि चढा रुदिन मेरि आमा ओने पले किशरी रोदिन मेर आमा ओने पले किशरी देश देशले रगत मागे मलाई बलि चढ़ यो स्वदेशी भावना आफैले लेखेर आफैले संगीत भरेर गाउनु भएको छ गोपालीनले गोर्खाका रोजा मुक्तकार सन्तोष अम्गाईजी आजको बिम्ब प्रतिविम्बको पूै मुक्तकिलो वसाईमा रहनुभयो उहाँको मुक्तकिलो यात्रा निरन्तर अगाडि बढ़ोस् यो यात्रामा कतै पनि ठेस नलागोस् आजको बिम्ब प्रतिविम्बको मुक्तकिलो यतिन्जेलको साथका लागि रोजा मुक्तकार सन्तोष अम्गाईजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि उजेलिन्छु अवस्त यारको मिठो निद्र सपनीको कामना सहित नमस्कार शुभरात्री रगात स्तनको साटो आउँदैन मान उसलाई उनी पले किशोरी देशले रगातमा राज पशिर छिने श्वीका सन्तान भगिनीको दु दहन तरने पाली को शक्ति नचना निर्धा भय बरु शहीद भैर बीरकै मृत्युमर छ हामी वीर भैव छौँ गोली तबु सहन थिएक छ उने पले कि देशले गतमा मागे मलाई रिन Let se les gath amas.